म्प पीडितलाई आएको राहतको चामल खाद्य संस्थान बजाङमा बिक्री हुँदै शुक्लाफाटामा एक सिङ्गे गैडाको संख्या दस पुग्यो डडलधुरामा सामुदायिक वनबीच रहेको विवाद अन्त्यधनगढी उपमहानगरपालिका स्थित यातायात कार्यालय नै कार्याल गाडीविहीन सडक लुठरको अनुगमनको पाटो कमजोर बजाङ विमानस्थलमा जहाज आउन छाडेपछि खेल मैदानमा पर्नात विमानस्थल सञ्चालनमा पहल गरिदिन स्थानीयको माग रियो ओलम्पिकमा सुदूरपश्चिम प्रभावकारी प्रसारण भइरहेको बिहान सात बजेकोमा स्वागत छ म भूपेन्द्र विष्ट पहिले केही प्रमुख विषयवस्तु गोर्खामा गत वर्ष केन्द्र हुने गरी आएको विनाशकारी भूकम्पमा परिपीड़ित परिवारहरूलाई राहत दिन विदेशबाट पठाएको चामल खाद्य संस्थान बजाङमा आएर बिक्री गरिँदैछ क्षेत्रीय खाद्य संस्थानले बजाङ पठाएको उक्त बंगलादेशी उसिना नामक चामल सिमखेत खाद्य संस्थानको गोदामा बिक्रीका लागि राखिएको छ अरूवा मोटो चामल बिक्री गर्दै आएको खाद्य संस्थानले बंगलादेशी उसिना चामल क्षेत्रीय खाद्य संस्थान धनगढ़ीले पठाएपछि यो चामल खान उपयुक्त नभएको भन्दै उपभोक्ताहरूले खरिद गरेका छैनन् असारको महिनामा पठाएको 310 सय क्विन्टल बंगलादेशी चामल 20-25 किलो भन्दा बढी बिक्री भएको छैन भूकम्प पीड़ितहरूका लागि विदेशबाट आएको यो चामल कति समयसम्म भन्सार गोदाममा थन्कियो होला याता पठाएर कसैले नकिनेपछि गोदामै कुहिने अवस्थामा रहेको कु खाद्य संस्थान सिमखेतका प्रमुख ईश्वरी दत्त पाण्डेले बताएका छन् अरूवा मोटो चामल हुँदा पनि खासै चामल किन्न मान्छे आउने सिमखेत गोदाममा अहिले त छनै दिनको एक दुई किलो पनि बिक्री नहुने गरेको उहाँको भनाइरहेको छ दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिंगे सिंगे गैटाको संख्या शुक्लफाटा वन्यजन्तु आरक्षमा बढेर दश पुगेको छ गत वर्ष आरक्षमा आठवटा एक एकसिंगे गैटा रहेकोमा यस वर्ष बढेर दश पुगेका हुन वासस्थान र सुरक्षा व्यवस्थामा सुधार गरिएपछि गैटाको संख्यामा बढ़ोत्तरी भएको आरक्ष कार्यालयका मुख्य संरक्षक अधिकृत वेद कुमार ठकाल भएको छ बनिया क्षेत्रमा प्राकृतिक रूपमा एउटा गैडा मरेको र मरेको गैटाको खाक तस्करी गर्नेमाथि कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको छ उहाँले भन्नुभयो त्यसअघि छिलमिला क्षेत्रमा भारतमा गएर गैडा मारेका थियो पछि आरक्षमा गैडाको सुरक्षाका लागि निगरानी बढ़ाउँदै आएकाले गैटा सुरक्षित भएका छन् उहाँले भन्नुभयो सन् दुई हजारमा चितवन राष्ट्रिय वन्यजन्तु निकजबाट स्थानान्तरण गरी चारवटा गैटा शुक्लाफाटा ल्याएको थियो एक गैटा प्राकृतिक रूपमा शुक्लाफाटा आरक्षमा फेला परेको थियो स्थानान्तरण भएको डेढ़ दशकपछि गैटाको संख्यामा दोबरले बढ़ोत्तरी भएको छ उहाँले भन्नुभयो यसलाई संरक्षणका हिसाबले सुधारोन्मुख बन्न सकिन्छ आरक्षको सलगैडी क्षेत्र गैटाको मुख्य क्रीडास्थलका रूपमा रहेको छ सामुदायिक वनबीच रहेको विवाद हिजो सहमति भएको छ प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालको सहयोग र द्वन्द रूपान्तरण सहयोगी माकुरा समूहको आयोजनामा संचालन गरिएको संयुक्त बैठकमा विन्द्रा सामुदायिक वन उपभोक्ता समिति र धुरा पन्नवटा सामुदायिक वन उपभोक्ता समिति अझै बीच रहेको विवाद सहमति भएको हो विगत नौ वर्षदेखि विवादित विन्द्रा सामुदायिक वन उपभोक्ता समिति र धुरा पन्नौटा सामुदायिक वन उपभोक्ता समिति बीच रहेको आन्तरिक सुशासन विषयमा विगत छ महिनादेखि प्राकृतिक स्रोत द्वन्द नेपाल एक एक दे दे ले प्राकृतिक स्रोत द्वन्द रूपान्तरण प्रक्रियामा काम गर्दै आइरहेको संस्थाकी जिल्ला संयोजक कमला विष्टले बताउनु भएको छ विगत छ महिनादेखि उक्त विवादमा काम गरिरहेको संस्थाले विवादित यी दुई सामुदायिक वनलाई एकीकृत गर्ने ध्य सो स्थानमा द्वन्द रूपान्तरण सहयोगी समूह नामक समूह गठन गरेको थियो दुवै समूहको प्रतिनिधित्व हुने गरी माकुरा समूहको आयोजनामा दुवै पक्षबीच तीन बुधे सहमति पत्रमा हस्ताक्षर गराई एघार सदस्यीय नयाँ समिति गठन गरेको माकुरा समूहका सदस्य रामबहादुर एरले जानकारी दिनुभएको छ समितिको अध्यक्षमा भरत सार्की सर्वसम्मत चयन भएका छन् विन्द्रा सामुदायिक वनका अध्यक्ष जयबहादुर एरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा निमित्त जिल्ला वन अधिकृत लक्ष्मी प्रमुख अतिथि रहनु भएको थियो अढाई वर्षदेखि बेपत्ता एकै घरका एक तीन बाल बालिकालाई भारतीयले अवैध रूपमा धर्मपुत्र बनाएको रहस्य खुलेको छ इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती कञ्चनपुरले बालबालिकाकी फुपू चनिया राणालाई कार्यालयमा कर... बोलाएर रा सोधपूछ गरेपछि भारतको किच्छा र बरेलीमा धर्मपुत्री बनाइएको रहस्य खुलेको हो बाल बालिकाका बुवा दानबहादुरले नै धर्मपुत्री बनाउन दिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् चनियाकी दिदी खट्टीले चनिया, खट्टी चनिया र गंगाराम राणाले पढ़ाई दिने आश्वासन दिएर बालबालिकालाई भारत लगेको प्रहरीमा उजुरी दिएकी छन् उजुरी पराएपछि परहरीले चनिया र गंगारामको खोजी गरिरहेको छ धनगडी उपमहानगरपालिक यात व्यवस्था कार्यालय सेतायात को साधन विहीन बने छा। से अंचल भित्र का सड़क रूट अवस्थ बुझने रूट परमिट कागमन कराड़ी विहीन अवस्था हो आपने गाड़ी समेत नातायात व्यवस्था कार्यालय अली क्षेत्र रहता सड़क रूट अवस्था बारे में बुझ् व्यवस्था कार्यालयका प्रमुख कृष्ण प्रसाद भूषालले यातायात व्यवस्था कार्यालयसँगै गाडी नहुँदा व्यवस्थापनको काम नै अल्पत्र हुने गरेको बताउनु छ उहाँले गाड़ी नभएको अवस्था सड़कको अवस्था बारेमा बुझ्न निकै कठिन हुने गरेको बताउनुभयो यातायात व्यवस्था कार्यालय सेतीले अञ्चलभित्रका सम्पूर्ण सड़कहरूको अनुगमन गर्नुपर्ने हुन्छ तर गाड़ीविहीन अवस्थामा रहेको यातायात व्यवस्था कार्यालयले सड़क रूटको अवस्थाका बारेमा अनुगमन गर्न सकेको छैन कार्यालयका प्रमुख भूषालले कार्यालयको आफ्नो गाडी नहुँदा अस्थायी रूट पर्मिट दिन अघि गरिने सड़क अनुगमन गर्न नसकिएको अवस्था भएको बताउनु भएको छ क्रियाशील महिला पत्रकार डडेलधुराले महिला पत्रकारका अवसर र चुनौतीबारे सदरमुकाम डडेलधुरामा छलफल गरेको छ क्रियाशील महिला पत्रकारको सन्डिकलामा भएको छलफलले महिलाहरूलाई संचार माध्यममा अवसर भएको ठहर गरेको छ महिलाहरूले अग्रसर भएमा स्थानीय क्षेत्रीय तथा राष्ट्रिय स्तरका विभिन्न छापा र विद्युतीय संचार माध्यमहरूमा अवसर रहेको निष्कर्ष निकालेको हो पत्रकारितामा रहेका महिलालाई पत्रकारलाई अवसरसँगै थुप्रै चुनौती रहेको छलफल कार्यक्रममा सहभागी पत्रकार जिक एवं पुरातनवादी सोच कायम पत्रकार ने व्यावसायिक रूप में क्रियाशील रही काम कर सचार का मध्यम लैंगिक जिम्मेवारी पारश्रमिक आदि लगातार विभेद होने भाई चुनौती बाटो औ क्रियाशील महिला पत्रकार का सचिव गौरी नेपालीले क्रियाशील महिला पत्रकारको केन्द्रीय कार्यक्रम अनुरूप निरन्तर रूपमा साताको एक दिन सन्डेकला बैठकपछि क्रियाशील महिला पत्रकारहरूका हकी संरक्षणका लागि आवाज उठान गर्ने जिल्लाका समस्या केन्द्रसम्म पुर्याई महिला पत्रकारको पेसागत हितमा ठेवा पुर्याउने क्रियाशील महिला पत्रकार टडेलधुरा सदस्य वन्दना बमले बताउनु भएको छ बैतडीको रौलेश्वरमा विद्युत सेवा अवरूद्ध भएको दुई महिना पुग्न लाग्दा समेत विद्युत सेवा सुचारू हुन सकेको छैन भने विद्युत प्राधिकरण बेखबर जस्तै बनेको छ यसरी दुई महिनादेखि विद्युत सेवा अवरूद्ध हुँदा पनि कुनै सुनवाई नभएको भन्दै स्थानीय आक्रोशित भनेका छन् यसबारे विद्युत प्राधिकरणलाई खबर गर्दा भोलि हुन्छ भन्दा भन्दै दुई महिना पुग्न लाग्दा समेत अझै पनि विद्युत सुचारू नभएको स्थानीय बासिन्दा रामबहादुर विष्टले जानकारी दिनुभएको छ रौलेश्वरमा रहेको ट्रान्सफर्मरमा समस्या आएकाले यसलाई बनाउन समय लाग्ने भन्दै पटक पटक पटक पटक भन्दै गरेको र अहिले बिग्रेको ट्रान्सफर्मरलाई बनाउने भन्दै पाटन लगेको भए पनि अहिलेसम्म नबनाएको स्थानीयले बताएका छन् असार तेस्रो हप्ता अप्रेल वर्षासँगै परेको चट्टाङले गाउँमा विद्युत सेवा सुचारू नहुँदा धेरै समस्या भएको स्थानीय वासिन्दाहरूले बताएका छन् विगत सात वर्षदेखि बजाङ जिल्लाको विमानस्थलमा जहाज आउन छाडेपछि खेल मैदानमा परिणत भएको छ जिल्लामा खेल मैदानको अभाव भएको र विमानस्थल उपयोग नभएकाले जिल्ला स्तरीय खेलहरू हवाई मैदानमा सञ्चालन हुने गरेका छन् जिल्लामा हुने गरेका राष्ट्रपति रनिङ शिल्डदेखि स्थानीय युवा क्लबहरूको चाडपर्वको अवसरमा आयोजना गरिएका भलिबल फुटबल क्रिकेट लगायतका खेलहरू विमानस्थलमै सञ्चालन हुँदै आएका छन् विमानस्थलमा जहाज नआए पनि नागरिक उड्डयन कार्यालयका दुईजना कर्मचारी सात वर्षदेखि विमानस्थल कार्यालयको लामो समयसम्म विमानस्थल बन्द भएर कह चरणमा परिणत हुँदा समेत जिल्लाबाट प्रतिनिधित्व गर्ने पाँचवटा सांसदहरूले पनि विमानस्थल सञ्चालन गर्न पहल नगरेको स्थानीय कलकधामीले बताउनु भएको छ सा? साताको दुई दिने धनगढ़ीबाट बजाङ नियमित उडान राखेर राज्यले रा विमानस्थल सञ्चालन गर्नुपर्ने उहाँको भनाइरहेको छ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सुदूरपश्चिम क्षेत्रीय समितिले यही भदो पाँच गते अर्थात आजदेखि गर्ने भनेको अनिश्चितकालीन आम हड़ताल स्थगित गरिएको छ महासंघले शुक्रबार एक विज्ञप्ति सार्वजनिक गरी अनिश्चितकालीन आम हड़तालको कार्यक्रम फिर्ता लिएको जानकारी दिएको छ सुदूरपश्चिमेलीहरूको गौरा पर्व लगायत अन्य चाड पर्वहरू नजिकै आइरहेको हुँदा यसले यात्रुहरूमा नकारात्मक सन्देश जान सक्ने भन्दै भन्दाका सबै कार्यक्रमहरू फिर्ता महासंघका कार्यवाहक क्षेत्रीय संयोजक धर्मराज बडुदाद्वारा हस्ताक्षरित रियो ओलम्पिकको तेक्वाणोमा नेपाल फिनिसा राहुल पहिलो चरणमा नै पराजित भएकै छैन सतसट्ठी केजी माथिको दल समूहमा निशा अन्तिम सोह्रको प्रतिस्पर्धामा चिनकी जेङ सुङसँग अङ्कका आधारमा दुई शून्यले पराजित भएकी हुन निशालाई हराउने जेङ सतसठी केजीमाथि को समूहकी विश्व नम्बर एक खेलाडी हुन् तर उनीसँग निसाले राख्यात्मक खेल्दै मात्र दुई अङ्क दिइन् तर चिनिया खेलाडीसँग अङ्क बटुल्न नसक्दा उनी पराजित भए तेक्वादोमा दुई खेलाड़ीलाई काँस्य पदक दिने व्यवस्था छ जसअनुसार निशाले हराउने जेङ्ग फाइनलमा पुगेका पुगेमा निशाले कांस्य पदकका लागि खेल्ने मौका पाउने छैन जिङ फाइनलमा पुगेमा सेमी फाइनलमा पराजित हुने खेलाड़ीसँग निशाले काश्य पदका लागि खेल्ने पर्नेछ तर जिङ फाइनलमा नपुगेमा निशाले कुनै अवसर पाउने छैनन् नेपालका सात खेलाड़ीले ओलम्पिकमा प्रतिस्पर्धा गरेकोमा छ खेलाड़ीको चुनौती यस अघि सकिएको थियो आगामी कार्तिक सत्ताइस गतेबाट धनगढ़ीमा फारेस्ट पशुपति कप फुटबल प्रतियोगिता हुने भएको छ धनगढ़ीमा आयोजित पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताका बारेमा जानकारी दिएको हो प्रतियोगिताको विजेता टीमले नगद दुई लाख र उपविजेताले एक लाख पुरस्कार अघिल्लो वर्ष शुरू भएको प्रतियोगिताको पुरस्कार राशि दोब्बर पारिएको छ अघिल्लो वर्ष विजेतालाई एक लाख र उपविजेतालाई पचास हजार नगद पुरस्कार दिइएको थियो उत्कृष्ट खेलाडीहरूलाई नगद दस हजार दिने फुटबल प्रतियोगितामा धनगढ़ी स्थित क्षेत्रीय रंगशालामा हुने क्लबका अध्यक्ष खेम रावतले जानकारी दिनुभएको छ भारष्ट्रिय पशुपति युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा सुदूरपश्चिमकै सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता रहेको आयोजकले दावी गरेको छ दुई सालमा सुदूरपश्चिमलाई स्वर्ण जिताउने खेलाडीहरूले स्थापना गरेको क्लब फुटबलको विकास गर्दै नयाँ खेलाडीहरू उत्पादन गराउनका लागि प्रतियोगिता गर्न लागेको हो प्रतियोगितामा आयोजनाबाट बचेको रकम अनाथ आश्रमलाई प्रदान गरिने भएको छ नकआउट प्रणालीबाट हुने प्रतियोगितामा भटीमा सोह्रवटा टिमको सहभागिता रहने क्लबका अध्यक्ष राउतले जानकारी दिनुभएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको छ पूर्वबाट धनगढ़ीतर्फ आउँदै गरेको ना पाँच ख एक शून्य नौ चार नम्बरको सुदूरपश्चिम यातायातको बसले हिजो दिउँसो सड़कमा पैदल हिँडिरहेकी कैलालीको पहलबानपुरकी स्थानीय गंगादेवी जोशीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो टक्कर दिने बस्रा चालकलाई मसुरी इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ घटनाबारे थप अनुसन्धान भइरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीले जनाएको छ अब आज दिनभरको मौसमी पूर्वानुमान आज दिउँसो देशभर मौसमी बदली हुनेछ यसका साथै पश्चिमी क्षेत्रमा बदलीका साथै सामान्य वर्षाको सम्भावना रहेको र देशको मध्यभागमा पनि सामान्यतया वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ भूकम्प पीड़ितलाई आएको र हातको चामल खाद्य संस्थान बचाङमा बिक्री हुँदै शुक्लापाटामा एक सिङ्गे गैडाको संख्या दस पुग्यो डडेलधुरामा <जण काज़ा थारी> सामुदायिक वनबीच रहेको विवाद अन्त्य धनगढ़ी उपमहानगरपालिका स्थित यातायात कार्यालय नै गाडीविहीन सड़क रूपको अनुगमनको पाटो कमजोर बचाङ विमानस्थलमा जहाँ चाउन छाडेपछि खेल मैदानमा विमानस्थल सञ्चालनमा पहल गरिदिने स्थानीयहरूको माग रश्चिम किनिशा रावल पराजित समाचार संवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो निटी डट कम डट एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यस लगत्तै बीबीसी नेपाली सेवाको बिहानी पक सुन्न सक्नुहुनेछ मलाई पनि बिदा दिनुहोस् नमस्कार